प्रभावारी स्वास्थ्य सेवा को रत्नगर अस्पताल प्राली रत्नगर दुई मेन रोड काड़ी चोक अहिले साझ को सा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 मानसिक तथा नशा रोग सेवा साथै आकस् बिरामी भर्ना जनरल सर्जरी तथा वरिष्ठ हात जोड्ने विशेषज्ञ डाक्टरद्वारा ढाड दुख्ने हात खुट्टा झमझमाउने ढाडको नसा, नसा च्याकिएको खप्टिएको सिल्का हान्ने पोल्ने जोड्ने दुख्ने सुन्ने बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ सम्पर्क अस्पताल प्राली रत्नगर दुई मेन रोड टाढी चौक चित्व फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस मनोरञ्जनका लागि सुन सुन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 मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सम्बोधन चुनाव र आन्दोलनकारी दललाई वार्तामा आउन आह्वान लगायतका विषयमा केन्द्रित रहने सरकारले चुनावको मिति घोषणा गरेकोमा उच्च स्तरीय राजनैतिक समितिद्वारा स्वागत विरोधी दलहरूसँग वार्ता गर्ने चुनावकेन्द्रित कार्यक्रम अघि बढाउन माओवादीद्वारा समिति गठन एकासी प्रतिशत अङ्क ल्याएर मा फेल भएका चितवनका देवेश अधिकारी अन्तत परीक्षामा उत्तीर्ण विद्यालय व्यवस्थापन समिति नहुँदा पनि लाई असर गरेको ब्रेन्द्र आदर्श चमावीको दावी <laughs> सिरियाली विद्रोहीलाई प्रत्यक्ष रूपमा सहयोग दिने अमेरिकाको घोषणा सिरियामा रासायनिक हतियारको उपयोग भएको रहस्य <laughs> र प्रथम राष्ट्रिय विद्यालय खेलकुद जुनियर च्याम्पियनसिप आजदेखि काठमाडौँमा सुरु नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु रेडियोकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ म ध्रुवराज खनाल अब समाचार विस्तारमा मन्त्री परिषदका अध्यक्ष किलराज रेग्मीले अहिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ सिंहदरबारबाट दक्ष रेग्मीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो चैत्रेक गते सरकार प्रमुखको जिम्मेवारी सम्हालेका रेग्मीको राष्ट्रका नाममा पहिलो सम्बोधन हो रेग्मीको सम्बोधन चुनाव र आन्दोलनकारी दललाई वार्तामा आउन आह्वान लगायतका विषयमा केन्द्रित रहनेछ उच्च स्तरीय राजनैतिक समितिको बैठकले सरकारले चुनावको मिति घोषणा गरेकोमा स्वागत गरेको छ आज समितिको कार्यालयमा बसेको बैठकले अन्य आन्ध्रमा रहेका दलहरूलाई रह पनि निर्वाचनको प्रक्रियामा भाग लिन आग्रह गरेको छ मङ्गसिर चार गते निर्वाचनको घोषणा भएकोमा बैठकले स्वागत गरेको बैठकपछि ए माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो समितिले संविधान सभा निर्वाचनप्रति असहमत रहेका नेकपा माओवादी लगायत दलहरूसँग वार्ता गर्ने निर्णय गरेको छ बैठकले विद्यमान अवस्थामा निर्वाचनप्रति असहमत रहेका दलहरूलाई जसरी पनि चुनावमा सहभागी गराउन उनीहरूसँग वार्ता गर्ने निर्णय भएको समितिका सदस्य रघुजी पन्तले जानकारी दिनुभयो जनताको संविधान जनताद्वारा नै लेखिने महत्त्वपूर्ण कार्यका निम्ति निर्वाचनमा जानुको विकल्प नभएकाले सबै मतभिन्नता त्यागेर चुनावमा आउन बैठकले विपक्षमा रहेका 42 दललाई आग्रह गरेको पनि उहाँले जानकारी दिनुभयो समितिको नेतृत्व असार महिनाका लागि मधेसी मोर्चाका संयोजक विजय कुमार गक्षदारलाई हस्तान्तरण गरिएको छ समितिको नेतृत्व गरेका एमालेका अध्यक्ष झलनाथखनालले गक्षदारलाई आजको बैठकबाट नेतृत्वको जिम्मा दिनुभएको हो सरकारले चुनावको मिति घोषणा गरेपछि एकीकृत नेकपा माओवादीले चुनाव केन्द्रित कार्यक्रम अघि बढाउने भएको छ त्यसका लागि उसले अध्यक्ष पुष्पकमल दाल प्रचण्डको नेतृत्वमा केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको छ आज बसेको केन्द्रीय समितिको बैठकले चुनावको मिति तोकिएकोमा स्वागत निर्णय गर्दै परिचालन समिति गठन गरेको हो समितिमा ब्युरो इन्चार्ज राज्य समिति इन्चार्ज र जनवर्गीय सङ्गठनका अध्यक्षहरू रहेका छन् बैठकले अब चुनावमा होमिने निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण शर्माले जानकारी दिनुभयो बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाल प्रचण्डले सबै सङ्कटको निकास चुनावले दिने भन्दै पार्टीलाई सम्पूर्ण रूपमा परिचालन गरेर नागरिकसम्म पुर्याउन चुनावमा लाग्नुपर्नेमा जोड दिनुभयो चुनावको तयारीका लागि माओवादीले केन्द्रीय समिति बैठक तेह्र गतिसम्मको लागि स्थगित गरेको छ अमेरिका ने संविधान सभा को निर्वाचन मंग्सर चार में करने को निर्णय को स्वागत करमेरिकी विदेश मंत्रालय का प्रवक्ता जेनिफर आर साकीले दैनिक प्रेस ब्रिफिङमा नेपालमा चुनावको मिति घोषणा भएकोमा स्वागत गर्नुभएको हो एक वर्ष अगाडि नेपालको तत्कालीन संविधान सभाको विघटन भएदेखि नै हामीले नेपालको सरकारलाई यो महत्त्वपूर्ण निर्णय लिन अनुरोध गर्दै आएका थियौँ उहाँले भन्नुभयो नेपालमा संविधान सभाको निर्वाचन मङ्सिर चारमा गर्ने नेपालको अन्तरिम मन्त्री परिषदको निर्णयको हामी स्वागत गर्दछौँ अमेरिकाले मतदाता दर्ता तथा शिक्षा र पर्यवेक्षण लगायत निर्वाचन सम्बन्धी अन्य तयारीका लागि नेपाललाई सहयोग गर्ने प्रतिबद्ध पनि जनाएको छ निर्वाचन आयोगका आए आयुक्त डाक्टर अधि प्रसाद यादवले दलहरूबीच सहमति नभई निर्वाचन गरे मुलुकमा दुर्घटना सक्ने बताउनु भएको छ दलीय सहमति नहुनु नै अहिलेसम्मको समस्या भएको भन्दै उहाँले मंगिरमा निर्वाचन सम्पन्न गर्न दलीय सहमति र प्राविधिक तयारी आवश्यक रहेको बताउनुभयो रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा आयुक्त यादवले सरकारले निर्वाचनको मिति घोषणा र अध्यादेश दिएकाले निर्वाचनको बाटो खुल्ला भएको बताउनुभयो यद्यपि अहिले दलहरूबीच सम्मतिको प्रक्रिया अघि बढिरहेकाले मङ्सिरमा चुनाव हुन्छ वा हुँदैन भनेर भन्नुहतार हुने टिप्पणी गर्नुभयो उहाँले दलहरूबीच सम्मतिको वातावरण भनेपछि र दल र सरकारको आग्रहमा निर्वाचन प्रक्रियामा छुटेका दलहरूलाई सहभागी गराउन दल दर्ता फेरि खोल्ने नेकपा माओवादीले आज बाँके फतेपुर सातमा चारजनाको नन्तिस विघा जग्गा कब्जा गरेको घोषणा गरेको छ नेकपा माओवादी सम्बद्ध अखिल नेपाल किसान सङ्घक्रान्तिकारीले झण्डा तथा ब्यानर लगाएर जग्गा कब्जाको घोषणा गरेको हो फतेहपुर साथका पुनम शर्मा र ज्ञानी विष्टको समेत नाममा रहेको सोह्र बेगा आठ कट्टा दस दुर र सुकैलाल वर्मा तथा उर्मिला देवी वर्माको नामको तेह्र बेग्ज जग्गा कब्जाको घोषणा गरिएको हो सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोप लगाउँदै जग्गा कब्जा गरिएको हो नेकपा माओवादीका केन्द्रीय सदस्य पी खरेल र सेक्रेटरी नवीन लगायत दर्जन बढ़ी नेताहरू गएर जग्गा कब्जा घोषणा गरेका थिए नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर रामचरण महतले पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको भारत भ्रमणको विषयलाई लिएर शंका गर्न नहुने बताउनु भएको छ नेपाल महतले देउवाले पूर्व प्रधानमन्त्रीको हैसियतले दुई देशबीचको सम्बन्ध विस्तार गर्न भारत भ्रमणमा जानुभएको बताउनुभयो प्रेस युनियनले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले भारतले नेपालको विकास शान्ति र परिवर्तनका लागि सधैँ सकारात्मक भूमिका निभाएको भन्दै कुनै एक पार्टी अथवा व्यक्ति विशेषलाई पक्षपोषण गर्न खोजेको अवस्थामा पनि खतरा हुने विचार व्यक्त गर्नुभयो सरकारले चुनावको घोषणा गरिसकेकाले चुनावी माहौल सिर्जना भएको बताउँदै उहाँले चुनावी सरकारको दलवाचन में सहभागी विकल्प नरक जिकिर कर नेता मतले संविधान सभा को दोसों निर्वाचन में कंग्रेस के कसंग मोर्चाबंदी नगर्ने स्पष्ट पार्भ मधेशी रओवादी प्रतिस्पर्धी भैया का उच को मोर्चाबंदी प्रयास असफल होने महत को टिप्पणी थी नेपाली कङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले गलत मान्छेहरू नेतृत्वमा आएकाले मुलुकले निकास पाउन नसकेको दावी गर्नुभएको छ मुलुकले निकास नपाउनुमा प्रमुख चार दलका मुख्य नेताहरू दोषी रहेको भन्दै कोइरालाले रह गलत मान्छेहरू नेतृत्वमा आएकाले देशले निकास पाउन नसकेको आरोप लगाउनुभयो आज बिहान आफ्नै निवास मन्डिखाटारमा पत्रकारसँग उहाँले मङ्सिरचारमा हुने निर्वाचनबाट देश बिगार्ने व्यक्तिहरूलाई जनताले हराउनु बताउनुभयो सरकारले स्वच्छ र भइरहित वातावरणमा चुनाव सम्पन्न गराउनुपर्ने कोइरालाको भनाइ थियो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रका नाममा यति बेला सम्बोधन गर्ने कार्यक्रम रहेको छ र उहाँले अहिले केही बेरमा राष्ट्रको नाममा सम्बोधन गरिदिनु छ हामी सोही सम्बोधन जोड्नेछौँ उता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार राजनैतिक दलको प्रभाव कायम रहेसम्म संविधान सभाको चुनाव स्वतन्त्र र निष्पक्ष हुन नसक्ने बताउनु भएको छ झापाको वीरतामढमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले चारदलीय संयन्त्र खारेज गरी चुनावी वातावरण बनाउन सबै दलको सहभागितामा उच्च स्तरीय राजनैतिक परामर्श समिति बनाउनु पर्ने बताउनुभयो सबै राजनैतिक दलले समान हैसियतमा निर्वाचनमा भाग लिन पाउने वातावरण बन्नुपर्ने बताउँदै उहाँले निर्वाचनको मिति घोषणा भए पनि अन्य र अवरोध कायम रहेको बताउनुभयो सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले आगामी संविधान सभा को चुनाव में आपने रौतड जिला उम्मीदवार दिने घोषणा कर झाँले संविधानसभाको चुनावमा रौतडको क्षेत्र नम्बर एकबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको हो मधेसी पत्रकार समाज पर्साले आज बिरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले निर्धारण गरेको संविधान सभा चुनावको मिति उपयुक्त रहेको बताउनुभयो सरकारले संविधानसभा निर्वाचनको कानुनमा थ्रेस व्यवस्था हटाएर ठिक गरेको उहाँको भनाइ थियो अब उनी संविधान सभाको चुनावमा सबै असन्तुष्ट दलहरूलाई निर्वाचनको दायरामा ल्याउन उहाँले सरकारसँग आग्रह समेत गर्नुभयो उहाँले निर्वाचनबाट टै मुलुकको विद्यमान समस्या समाधान हुने भएकाले स्वच्छ र निष्पक्ष निर्वाचनको लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो अध्यक्ष झाले मध्य दलहरू संविधान सभाको निर्वाचनमा एक हुनुपर्नेमा जोड दिनुभयो एक्कासी दशमलव सात पाँच प्रतिशत अङ्क ल्याएर एसएलसीमा फेल भएका चितवनका देवेश अधिकारी अन्तत परीक्षामा उत्तीर्ण भएका छन् परीक्षा नियन्त्रण कार्यालयले उनको नतिजा प्रकाशनमा त्रुटि भएको भन्दै उनी पास भएको जनाएको छ नेपाली विषयमा एकात्तर र अन्य छवटा विषयमा नब्बेभन्दा धेरै अङ्क ल्याएका उनको सामाजिक अध्ययन विषयमा मात्र अठार अङ्क आएको थियो परीक्षा नियन्त्रण कार्यालय स्रोतले सामाजिक विषयमा पनि उनले राम्रो अङ्क ल्याएर पास भएको जनाएको छ बिबार देवेशले पुनर्योगका लागि निवेदन दिएका थिए उनी पास भएको घोषणा परीक्षा नियन्त्रण कार्यालयले केही दिनमा अन्य विद्यार्थीको पुनर्योगको नतिजा घोषणा गर्दै सँगै गर्नेछ पुनर्योगपछि देवेशले सामाजिक अध्ययनमा प्राप्त गरेको अङ्क परीक्षा नियन्त्रण कार्यालयले गोप्य राखेको छ देवेशको अङ्क सबै प्रक्रिया पुरा भएपछि थाहा दिइनेछ परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारले भने उनी पास भएका छन् नतिजामा त्रुटि भएको छ प्रहरीले काठमाडौँको मल्ल क्यासिनोबाट गायक एम बरालाई पक्रेको छ जुवा खेलिरहेको अवस्थामा बरालाई आज बिहान चार पाँच बजेको समयतिर लन्चरमा रहेको मल्ल क्यासिनोबाट पक्राउ गरेको प्रहरी प्रवक्ता केशव अधिकारीले जानकारी दिनुभयो बरालको साथबाट नगद समेत बरामद गरेको उहाँले बताउनुभयो बराललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग दरबार राखिएको छ कार्यालय गए नेकपा माओवादी सहित पांच दल का कार्यकर्ता ने कर्मचारी हातपात करे शुआसभा सदरमुकाम खाँदबारी आज तनावग्रस्त भदक को अवज्ञा गरेको भन्दै उनीहरूले कृषि विकास कार्यालय कृषि विकास बैङ्क र खाँदबारी नगरपालिकाका कर्मचारीलाई हातपात गरेको प्रहरीले जनाएको छ कर्मचारीमाथि हातपात भएपछि प्रशासनले ठुलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी बन्दकर्तालाई लखेटेको थियो विभिन्न पाँच हुँदै राख्दै अस्पतालमा लगाएको ताला प्रशासनले प्रहरी परिचालन गरेर चार दिन अघि खोलेको विरोधमा बिहिबारदेखि नेकपा माओवादी सङ्घीय समाजवादी पार्टी नेकपा माओवादी राष्ट्रिय जनमुक्ति पार्टी र सङ्घीय पार्टी सम्बन्ध सङ्घीय लिम्बुवान राज्य परिषदले जिल्ला बन्द आह्वान गरेका थिए बन्दकर्ताले स्थायी दरबन्दीका डाक्टर तुरुन्त ल्याउनुपर्ने पुराना र दुई वर्ष कटेका कर्मचारीका पाँच बुधे माग राखेका छन् कैलालीको धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकाडेमीका विद्यार्थी र प्रहरीबीच झडप हुँदा सोह्रजना घाइते भएका छन् एक बस वर्षअघि धनगढीको आरपी फ्लोर मेलको ट्रकले ठक्करी घाइते भएका एकाडेमीका प्रकाश चौधरीको परिवारलाई तिस लाख राहतको माग गर्दै प्रदर्शन गर्ने विद्यार्थी र प्रहरीबीच झडप भएको थियो घाइते हुनेमा पन्ध्रजना विद्यार्थी र एकजना प्रहरी जवान रहेका छन् झडपमा घाइते भएका सबैको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ विद्यार्थीले धनगढी बजारमा साइकल समेत चलन नदिएपछि प्रहरीसँग झडप भएको विद्यार्थीले आरपी फ्लोर मेलको धनगढीमा रहेको डिपोमा समेत त कैलालीका प्रहरी प्रवक्ता ऋषिराम कण्डेले प्रहरीले सुरक्षा दिइरहेको ठामा विद्यार्थीहरूले ढुङ्गा मुढा गरेपछि लाठीचार्ज गर्नु परेको बताएका छन् पूर्वपश्चिम राजमार्ग कञ्चनपुरको बाढीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सत्रजना घाइते भएका छन् घाइते मध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको छ ये बेला मंत्री परिषद का अध्यक्ष खिलराज रेग्मीले राष्ट्र का नाम में संबोधन शुरू दरबार रेग्मी लेकिन नाम में संबोधन प्रमुख को जिम्मेवारी संहां संबोधन जोड़ पार्टी यस अवसरमा नेपालको इतिहासमा गरिएका सबै संघर्ष र आन्दोलनका क्रममा वीरगति प्राप्त गर्नुभएका सम्पूर्ण महान शहीदहरूप्रति उच्च सम्मानका साथ श्रद्धासुमन व्यक्त गर्दछु जनआन्दोलन र अन्य राजनैतिक संघर्षका क्रममा घाइते र अंगभङ्ग हुनुभएका समस्त योहरूप्रति उहाँहरूको भूमिकाको उच्च कदर गर्दै स्वास्थ्य लाभको कामना गर्दछु साथै समस्त सहित शहीद प्रति सम्मान व्यक्त गर्दछु यो सरकार गठन सँगै मलाई सहयोग र समर्थन व्यक्त गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण नेपाली दिदी बहिनी समुदाय नागरिक समाज बुद्धिजीवी पेसागत समूह संचारकर्मी लगायत सम्पूर्ण आम नागरिकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु साथै सरकार गठन प्रक्रियाप्रति पृथक धारणा हुने विभिन्न राजनैतिक दल व्यावसायिक वर्ग तथा अन्य मानवा भन्ने थानेको छु त्यसलाई मैले स्वाभाविक रूपमा लिएको पनि छु तसर्थ हाम्रो जस्तो बहुल समाजमा यस प्रकारका मिश्रित भावना र अभिव्यक्ति देख्न र सुन्न पाउनु लोकतन्त्र चिन्ता चासो र सरोकारका रूपमा ग्रहण गर्नुपर्दछ भन्ने मेरो मान्यता छ वर्तमान मन्त्री परिषद गठनका सन्दर्भमा रहेको विशिष्ट परिस्थितिलाई निहाल्दै हामीले एकपटक विगत केही समय अघिको संवैधानिक तथा राजनीतिक अवस्थालाई सीमावलोकन गर्ने कोशिश गर्नुपर्दछ जननिर्वाचित संविधान मार्फत नेपाली आवश्यकता अनुरूपको संविधान निर्माण गरी नेपालीको सुखद भविष्य निर्माण गर्ने राजनीतिक प्रणाली स्थापना गर्ने लक्ष्यका साथ दुई साल चैत्र अठाइस गते सभा निर्वाचन सम्पन्न भएको हामी सबैलाई वितै छ तत्पश्चात गठित संविधानसभाको पहिलो बैठकद्वारा दुई हजार पैंसठी जेठ पन्ध्र गते गणतन्त्रको घोषणा गरी शान्तिपूर्ण लोकतान्त्रिक र संविधान सम्मत विधिबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ विश्वभरि उदाहरणीय मानिएको हाम्रो राजनीतिक परिवर्तन शान्ति प्रक्रियाको विभिन्न चरण पार गर्दै द्वन्दको शान्तिपूर्ण रूपान्तरण र संविधान निर्माण गर्ने दुई मुख्य उद्देश्यसहित अभिमुख भएको पनि थियो बहुदलीय राजनीतिक प्रणाली खुला संसदीय अभ्यास समावेशी संरचना तथा नागरिक स्वतन्त्रताको कसीमा संविधान सभाले संविधान निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि बढ़ाउँदा बढ़ाउँदै पनि संविधानले निर्दिष्ट गरेको दुई वर्षको कार्यकालभित्र संविधान लेखन कार्यले दुर्भाग्यवश पूर्णता पाउन सकेन अधिकांश विषय राजनीतिक सहमति जीटीको भेतापनी कही विषय का संदर्भ में सहमति जुटाऊने प्रयासस्वरूप संविधान सभा को कार्यकाल थपने गरी संविधान संशोधन भई उनासत्तरी जेठ चौदह गते समय तत्कालीन संविधान सभा को कार्यकाल निर्धारण राजनीतिक दलहबीच जारी सैद्वांतिक बहस रही वृहत राष्ट्रीय महत्व का विषय सर्वसम्मत सहमति प्राप्त हन न का कारण उनासत्तरी जेठ दु जेठ चौदह गत तत्कालीन संविधान सभा विघटन होग्यो संविधान सभा को विघटन संग उत्पन्न हो सकने राजनीतिक एवं संवैधानिक बाधा अर्तन को अन्मान करी तत्कालीन अवस्था में अन्न क्ने वैकल्पिक राजनीतिक तथा संसदीय व्यवस्था को अभ्यास अवलंबन हो न सरस्थित सृजना भो परिणामस्वरूप देश में एक पटक थ्रप्रे अवरोध रा विकसित होग्यो एक ततर्फ संविधान सभाविधान जारी न सकता का कारण उत्पन्न नैराश्य कायम थी अर्कातर्फ सरकार गठन र सञ्चालनमा संवैधानिक तथा कानुनी अडचन और संसदीय रिक्तता तथा, तथा देशको योजना शून्य भविष्य एकैपटक एक देखा पर्यो इतिहासमै कहिल्यै नदेखिएको र उत्पन्न नभएको राजनीतिक तथा संवैधानिक अवरोधले हाम्रा सामूह थप अन्यल र अस्पष्टता पनि सृजना हुन पुग्यो तर यति हुँदाहुँदै पनि सौभाग्यवश हाम्रो संविधानले अंगीकार गरेको विशिष्ट व्यवस्था अन्तर्गत राजनीतिक सहमतिका आधारमा निर्णय लिन पाउने विशेष अवसर हाम्रा लागि प्राप्त भएको छ वास्तवमा त्यही राजनीतिक सहमतिका लागि भएका विभिन्न छलफल बहस र प्रयासहरूबाट सभाको अर्को निर्वाचन सम्पन्न गरी देशलाई पथ पथविचलित हुन नदिन राजनीतिक सहमतिमा तत्कालीन मन्त्री परिषदको सिफारिशमा आवश्यकताको सिद्धान्तका आधारमा सम्मानीय राष्ट्रपतिज्यूबाट दुई हजार उनासत्तरी चैत्र एक गते नेपालको अन्तरिम संविधान दुई को धारा एक बमोजिम जारी भएको बाधा अड़काउ फुकाउने आदेश अनुसार मूलत संविधानसभा निर्वाचन परियोजनार्थ मेरो नेतृत्वको वर्तमान मन्त्री परिषद गठन भएको यहाँहरूलाई समन्वय छ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू देशको राजनीतिक अभ्यास सधैँ सहज सरल र स्पष्ट संवैधानिक प्रावधानबाट मात्र निर्देश हुन सक्दो रहेनछ भन्ने एउटा नयाँ अनुभव हामी नेपालीले भोग्न पुगेका छौं नेपालको अन्तरिम संविधान दुई हजार व्यवस्थापिका संसद बिनाको शासन पद्धति कल्पना गरेको छैन तर नियतिले हामीलाई व्यवस्थापिका संसद नभएको अवस्थामा ल्याइ वर्तमान सरकार गठन र निर्वाचन प्रक्रियामा केही नवीन संवैधानिक प्रचलन हामीले अप्नाउन बाध्य भयौं र देशको संवैधानिक गतिशीलता पुनर्जीवित करने दिशातर्फ अग्रसर भैं विभिन्न पटक व्यक्त कर भूमिका निर्वाह कर सरकार को नेतृत्व करें व्यक्तिगत मुह वहकांक्षा को विषय नई राष्ट्र और जनता प्रति को मेरे जिम्मेवारी रायित्व का रूप में वारी स्वीकार कर मैं प्रधान न्यायाधीश को पद एटा व्यक्तिगत पद होना पद आपे में हो प्रधान न्यायाधीश प्रति रहोध को विश्वास न्यायपालिका प्रति को विश्वास हो रहा पद जनउत्तरदायी सहित निष्पक्ष पद पर हो प्रावधानीले भोग्न पुगेका छौँ नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठीले व्यवस्थापिका संसद बिनाको शासन पद्धति कल्पना गरेको छैन तर नियतिले हामीलाई व्यवस्थापिका संसद नभएको अवस्थामा ल्याइ पर्यायो वर्तमान सरकार गठन र निर्वाचन प्रक्रियामा केही नवीन संवैधानिक प्रचलन हामीले अपनाउन बाध्य भयौं र देशको संवैधानिक गतिशीलतालाई पुनर्जीवित गर्ने दिशातर्फ पनि अग्रसर भयौं मैले विभिन्न पटक व्यक्त गरेको छु प्रधान न्यायाधीशको भूमिका निर्वाह गरिरहेको मेरो लागि सरकारको नेतृत्व गर्नु कुनै ने व्यक्तिगत मुह वा महत्वाकांक्षाको विषय नभई राष्ट्र र जनताप्रतिको मेरो जिम्मेवारी र दायित्वका रूपमा यसलाई सचेत रहे लामो समयदेखि त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरेको छु वर्तमान अवस्थामा मैले न्यायपालिकाको भूमिकाबाट आफूलाई पूर्ण रूपमा पृथक राखी कार्यपालकीय भूमिकामा मात्र केन्द्रित भएर कार्य गरिरहेको छु निर्वाचनलाई स्वतन्त्र निष्पक्ष भयरहित र अधिकातिक जनसाभाविकतामूलक बनाउने कार्यमा समयको कुरा यहाँहरू समक्ष पुनरावृत्ति गर्दै म के भन्न चाहन्छु भने मेरो आचार व्यवहार र कार्य सम्पादनका शैलीमा म आफू प्रधान न्यायाधीशका रूपमा जसरी गर्ने गर्दथे त्यही रूपमा निष्पक्षतापूर्वक गर्दै आइरहेको छु तर काम कर्तव्य र अधिकारका सवालमा यस जिम्मेवारीमा रहँदा म न्याय प्रशासन न्याय सम्पादन लगायत सबै न्यायिक भूमिकाबाट पृथक रहेको छु यस विषयप्रति यहाँहरू सबै पूर्ण जानकार पनि हुनुहुन्छ यी सबै वास्तविकताका बावजूद पनि स्वतन्त्र न्यायपालिकाका बारेमा केही संशय विश्लेषण र धारणाहरू सुनिएकोमा मलाई के लाग्दछ भने शक्ति पृथकीकरणको मूलभूत मान्यता एउटै व्यक्ति वा निकायले पृथक प्रकृतिका अधिकार प्रयोग गर्नु हुँदैन र कार्यपालिकाको काम कारवाहीमा सदैव न्यायिक नियन्त्रण रहनुपर्छ भन्ने हो अहिले मेरो भूमिका न्यायपालिकाबाट पृथक रहेको सन्दर्भमा त्यसप्रति अन्यथा चिन्ता र भय नराख्न म सबैलाई आग्रह गर्दछु पनि न्यायपालिकाको स्वतन्त्रतामा विश्वास राख्ने व्यक्ति हो र मेरो विश्वासलाई यहाँहरूको पनि विश्वास प्राप्त गर्दै मजबूत तुल्याउन चाहन्छु जहाँसम्म प्रधान न्यायाधीशले सरकार सञ्चालनको जिम्मेवारी दिएको सन्दर्भ छ त्यसमा एउटा कुरा हामीले के बुझ्नु जरूरी छ भने यी सब सर्वमान्य सरु, संवैधानिक सिद्धान्तहरू सम्पूर्ण निकायहरूको गठन भई सामान्य रूपमा शासन सञ्चालन भएको अवस्थामा मात्र प्रभावकारी रूपमा क्रियाशील हुनेहुँदा विशिष्ट अवस्था रहेको हाम्रो परिस्थितिमा यस प्रकारका सिद्धान्तलाई अपवादका रूपमा प्रयोग गरिएको मात्र हो को मां मां को मात अन्य मुलुकको अभ्यासमा पनि अपवादस्वरूप विशिष्ट अवस्थामा प्रधान न्यायाधीशले कार्यकारिणीको जिम्मेवारी लिई कार्य गरेका दृष्टान्तहरू हाम्रा सामू छन् यसो भए तापनि यो अवस्था अस्थायी हो र तदर्थ प्रकृतिको पनि हो वास्तवमा गइरहेर हेर्ने हो भने देशमा व्यवस्थापिकाको गठन गर्दै निर्वाचित सरकार सञ्चालन गरी पूर्वत रूपमा राज्यका सबै अंगलाई क्रियाशील गराउने उद्देश्य भएको हुँदा शक्ति पृथ्वीकरणको व्यावहारिक कार्यान्वयनका लागि पनि यो आवश्यकता उत्पन्न भएको हो यस विषयमा सबैले वृहत राष्ट्रिय हितलाई ध्यानमा राखी सकारात्मक रूपमा लिनुपर्दछ भन्ने मलाई लाग्दछ अहिले हामी सबै नेपालीको संकल्प संविधान सभाको निर्वाचन बनेको छ र यही उदेश्यका साथ हामी सक्रिय पनि छौं सभाको निर्वाचन आवधिक संसदीय निर्वाचन जस्तो होइन जसलाई बारम्बार प्रयोग गर्न पाइयोस् तर हाम्रा सामू उत्पन्न परिस्थितिका कारण दोहोऱ्याएर संविधानसभा निर्वाचन गर्नुपर्ने अवस्था रहेको छ जसलाई हामीहरूले अवसरका रूपमा सदुपयोग गर्नुपर्दछ तसर्थ यस कार्यमा यहाँहरूलाई सकारात्मक र ऊर्जाशील भएर लाग्न म विशेष आग्रह गर्दछु मैले आफ्ना सार्वजनिक अभिव्यक्ति मार्फत विभिन्न पटक भन्दै आएको छु निर्वाचन दल विशेषका लागि नभएर सम्पूर्ण नागरिकहरूले लोकतान्त्रिक अभ्यास र प्रयोगलाई व्यावहारिक रूप दिनका लागि हो नागरिक अधिकारको एउटा सशक्त मौलिक माध्यम र राजनीतिक आधार तय गर्ने निर्विकल्पैधानिक पद्धतिका रूपमा निर्वाचन रहेको हुन्छ लोकतन्त्र बहुदलीय प्रतिस्पर्धा संसदीय प्रणाली र नागरिक तथा राजनीतिक अधिकारप्रति विश्वास राख्ने सोही अनुरूप राजनीतिक अभ्यास र प्रचलनमा आफूलाई क्रियाशील गराउन चाहने जुनसुकै राजनीतिक दल तथा नारिक हुनु था खल नागरिक निर्वाचन प्रक्रियामा संलग्न हुनुपर्दछ अन्यथा लोकतन्त्रको जग खलबलिन पुग्दछ राजनीतिक संस्कार पथविचलित हुन छ र नागरिकमा नैराश्य र अविश्वास उत्पन्न भई सिंगो शासन प्रणाली अस्थिर बन्ने भए रहन्छ संविधानसभा निर्वाचनलाई आफ्नो अधिकार प्रयोग गर्ने सशक्त माध्यम बनाउँदै राष्ट्रपति जिम्मेवार र रा। दायित्व बोध गर्दै अग्रसर हुन म आम जनसमुदायलाई हार्दिक आह्वान गर्दछु सरकार गठनको तीन महिनाको अवधिभित्र निर्वाचन प्रतिको उत्साहमा वृद्धि भएको र सम्पूर्ण नागरिकले यसलाई उच्च महत्व दिनुभएको पनि छ भन्ने मेरो बुझाइ छ निर्वाचन प्रक्रियालाई अगाडि बढ़ाउन दुई जेठ तीस गतेको मन्त्री परिषदको बैठकले संविधानसभाको निर्वाचन मिति दुई हजार सत्तरी मंगसरी चार गतेका दिनलाई तोकेको यहाँहरू समक्ष जानकारीमा आइसकेको छ मन्त्री परिषदको बैठकले संविधानसभा सदस्य निर्वाचन अध्यादेश दुई हजार सत्तरी सिफारिश गरी सम्मान्य राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भइजारी भइसकेको पनि छ संविधानले व्यवस्था गरेको मोजिम पहिलो हुने निर्वाचन हुने प्रणाली अन्तर्गत निर्वाचन सम्पन्न गराउन निर्वाचन क्षेत्र निर्धारण प्रयोजनार्थ निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन पनि भइसकेको छ आयोगले पेश गरेको प्रतिवेदन अनुसारका निर्वाचन क्षेत्र निर्धारण हुने कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु सरकारको मूल उद्देश्य स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा अधिकाधिक नागरिकहरूको सहभागिता सुनिश्चित गरी निर्वाचन सम्पन्न गर्नु हो संविधानसभा सदस्य निर्वाचन अध्यादेश निर्वाचन मिति घोषणा गर्दा चरणबद्ध रूपमा दुई पटक सर्वदलीय बैठक र दलहरूसँग सामूहिक रूपमा र यथा सम्भव भिन्न भिन्नै औपचारिक एवं अनौपचारिक रूपमा पर्याप्त छलफल भएको कुरा सार्वजनिक भएकै हो निर्वाचन मितिवारे मैले गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा औपचारिक रूपमै मंशिरको पहिलो हप्ता निर्वाचन हुने कुरा सार्वजनिक गरिसकेको थिएन निर्वाचन सम्बन्धी आवश्यक कानून आइसकेको छ र मतदाता सूची अन्तिम चरणमा पुगेको छ अब हाम्रो प्रतिबद्धताको मात्र खाँचो छ म न्यायपालिकाको पृष्ठभूमिको मान्छे जसले एकचालिस वर्ष लामो जीवन निष्पक्षता र इमान्दारितापूर्वक न्याय सम्पादन गर्ने कार्य गरी बिताएको हो निष्पक्षता र तटस्थता मेरो जीवनको एकमात्र आदर्श हो र त्यसमा कुनै पनि सम्झौता हुँदैन मेरो एकमात्र मूल उद्देश्य निष्पक्षतापूर्वक संविधान सभाको निर्वाचन सम्पन्न गराउनु होतावरण निर्माण गर्न सुशासन पारदर्शिता भ्रष्टाचार नियन्त्रण प्रभावकारी शान्ति सुरक्षा तथा सेवाग्राही लक्षित प्रशासनिक संयन्त्रको क्रियाशीलतालाई जोड़ दिइएको छ सर्वसाधारण जनताले भोग्नु परेको महँगी बेरोजगारी तथा आर्थिक सामाजिक क्षेत्रका समस्याहरूलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताहरूप्रति पनि सरकार संवेदनशील र सचेत छ आगामी बजेटमा जनताका दैनिक समस्याहरूलाई सम्बोधन गर्न यथाशक्य प्रयास गरिनेछ यसकारण सरकारका सकारात्मक प्रयासहरूमा यहाँहरूको सहयोग साथ र समर्थन आवश्यक पर्ने हुँदा यहाँहरू पनि त्यसप्रति कर्तव्यशील भइदिनुहुन म हार्दिक आह्वान गर्दछु निर्वाचनको कार्य व्यवस्थापकीय कौशलका साथ शान्तिपूर्ण वातावरणमा विधिसम्म ढंगबाट सम्पूर्ण बालिक नेपालीको सहभागिता पर्ने कार्य हो भन्ने हामी सबैलाई जानकारी नै छ तसर्थ निर्वाचनका लागि आवश्यक पूर्व तयारी र साधन स्रोतको व्यवस्था तथा निर्वाचन मैत्री वातावरण अत्यावश्यक हुन्छ सरकार निर्माणको प्रक्रियामा असहमति तथा विमति राख्ने र निर्वाचनको प्रक्रियाका बारेमा विभिन्न माग विरोध गरिरहेका राजनैतिक दलहरूलाई तत्काल वार्तामा आई छलफलद्वारा समस्याको समाधान निकाल्न र राजनैतिक दलहरूले आपसमा संवाद गरी राजनैतिक भटभि भिन्नताहरूबारे छलफलद्वारा निकास निकाली निर्वाचन मैत्री वातावरण निर्माण गरी सहयोग गर्न विशेष आग्रह गर्दछु निर्वाचनका बेला अमैन शान्ति सुव्यवस्ता कायम गर्न सरकारलाई सहयोग पुर्याउन पनि म आग्रह गर्न चाहन्छु हाम्रो देह निर्वाचनलाई सम्पन्न गराउनु भएकोले यस कार्यमा आफूलाई सक्रिय बनाउन सबैलाई आह्वान गर्दछु यस कार्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू शिक्षक पेसाकर्मीले आ आफ्नो जिम्मेवारी र भूमिकालाई स्वतन्त्र निष्पक्ष र उद्देश्यमूलक ढंगबाट सञ्चालन गरी आफ्नो व्यावसायिकतालाई क्रियाशील राख्न आग्रह गर्दछु यसै अवसरमा सबै सुरक्षा निकायका सुरक्षा अधिकारी तथा जवान कर्मचारीलाई देशको सार्वभौम सत्ता अखण्डता सामाजिक सद्भाव र एकता कायम गरी शान्ति र सुव्यवस्था कायम गर्दै नागरिकको मताधिकार प्रयोग गर्न पाउने वातावरण निर्माणमा इमान्दार कर्तव्यनिष्ठ र व्यावसायिक निर्वाचनका लागि जनचेतना विस्तार तथा नागरिकहरूलाई निर्वाचन सम्बन्धी विषयमा सुसूचित गर्ने जागरण सृजना गर्न कानून व्यवसायी संचारकर्मी तथा नागरिक समाजको सधैँ अग्रणी भूमिका रहिआएको छ तसर्थ म यस सम्बोधन मार्फत समस्त कानून व्यवसायी मित्रहरूलाई निर्वाचनका कार्यक्रममा आफ्नो ज्ञान सिप र व्यावसायिकता सहित सक्रिय रूपमा क्रियाशील हुन आग्रह गर्दछु त्यसै गरी संचारकर्मी मित्रहरूलाई नागरिकलाई सुसूचित र नाग जागरूक बनाउँदै यथार्थ परक र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउने कार्यमा अग्रसर हुन आग्रह गर्दछु नागरिक समाज तथा अन्य गैर सरकारी संस्थाहरूलाई पनि निर्वाचन कार्यमा पर्यवेक्षण जनचेतना लगायतका उपयुक्त भूमिका मार्फत क्रियाशीलता कायम राख्न म आह्वान गर्दछु सरकारले गराउने निर्वाचनलाई निष्पक्ष स्वतन्त्र र विश्वसनीय रूपमा भए वा नभएको सम्बन्धमा निर्वाचन आयोगसँग समन्वय गरी पर्यवेक्षण गर्न नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई म आह्वान गर्दछु यसै अवसरमा निर्वाचनमा प्रत्यक्ष सहभागी हुने राजनैतिक दललाई स्वच्छ र पारदर्शी ढंगबाट स्वच्छ प्रतिस्पर्धा मार्फत नागरिकको मत प्राप्त गर्ने लक्ष्यका साथ सहभागी हुनुहुनेछ हुनु भन्ने विश्वास लिँदै सरकारका तर्फबाट पनि विशेष आग्रह गर्न चाहन्छु सरकार गठनको यस अवधिभरि भएका सकारात्मक कार्यहरूप्रति प्रदर्शन गर्नुभएको सहयोगी व्यवहार र सरकारलाई दिनुभएको साथका लागि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु विभिन्न राजनैतिक दल व्यावसायिक वर्ग समूह संघ संगठन लगायत नागरिक समाजले व्यक्त गरेका प्रतिबद्धता रचनात्मक राय सल्लाह तथा सुझावका लागि पनि हार्दिक धन्यवाद दिन चाहन्छु सरकारलाई सहयोग गर्नुहुने मित्र राष्ट्रहरू कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निर्वाचनका कार्यक्रमहरूमा यहाँहरूको सहयोग प्राप्त हुने आशा एवं विश्वास लिएको छु अन्त्यमा सरकारले घोषणा गरेको मितिमा आफ्नो मताधिकारको प्रयोग गरी संविधान सभाको गठन गर्ने कार्यमा सहभागिता केन्द्रित गर्न म सम्पूर्ण बालिक नेपाली दिदी तथा दाजुभाइहरूलाई हार्दिक आह्वान गर्दै नेपाली समाजको रूपान्तरण गरी सुख शान्त र समृद्ध राष्ट्र निर्माणको मूल आधारका रूपमा रहेको संविधानसभा निर्वाचनमा उत्साहका साथ लाग्न यहाँहरूलाई अझ बढ़ी ऊर्जा र प्रेरणा प्राप्त होस भन्ने कामनाका साथ सरकार र नागरिक एक उद्देश्य एक कार्य र एक विषयमा लक्षित हुँदै अघि बढ़न म हार्दिक आह्वान गर्दछु धन्यवाद उहाँ हुन्थ्यो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्थ्यो मन्त्री परिषदको अध्यक्ष भए पश्चात पहिलोपटक राष्ट्रको नाममा उहाँले सम्बोधन गर्दै हुनुहुन्थ्यो र राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा मन्त्री परिषदका अध्यक्ष रेग्मीले आगामी मङ्सिर चार गति हुने संविधानसभा निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण राजनैतिक दल मानवाधिकार कर्मी कानुन व्यवसाय नागरिक समाज सञ्चारकर्मी विदेशी कुटनीतिक नियोग सम्पूर्णमा उहाँले आग्रह गर्नुभएको छ पहिलोपटक उहाँले राष्ट्रको नाममा आज सम्बोधन गरिदिनुहुन्थ्यो उता राष्ट्रपति डाक्टर रामरायण यादवले संविधान सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश स्वीकृत गर्नुभएको छ अन्तरिम संविधानको धार अठासीको बधारा एक बमजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ सरकारले बिहिबार मङ्सिर चार गते निर्वाचन निर्वाचनको मिति तोक्दै अध्यादेश अनुमोदनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो अध्यादेशमा थ्रेसोल्ड हटाइएको छ भने गम्भीर फौजदारी अभियोगमा अदालतबाट दोषी ठहरेकाहरूले मात्र निर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ पूर्वी चितवनको वीरेन्द्रनगरमा रहेको वीरेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयमा एक वर्ष बितिसक्दा पनि व्यवस्थापन समिति गठन हुन सकेको छैन अघिल्लो व्यवस्थापन समिति विक्रमसम्म दुई हजार अठसट्ठी सालको फागुनमा विघटन भए पनि समति जुट्न नसक्दा नयाँ समिति गठन हुन नसकेको हो राजनैतिक दाउपिचका कारण समिति गठन नसकेको विद्यालयले जनाएको छ विभिन्न दलले आआफ्नो व्यक्तिलाई अध्यक्ष बनाउनु पर्ने डान्ड नछाडेपछि समिति गठनमा समस्या देखिएको विद्यालयका प्राचार्य समिति पठन राज अगिल नया समिति गठन काटक अभिभावक भेला बोलाइए सहमति जुटन न सकते सीदे भ्यवस्थापन समिति गठन हो सर्ष को एस एल सी परीक्षा को नतीजा समेत असर दावी विद्यालय में रिक्त शिक्षक पद पूर्ति नर्ष को एसएलसी नतीजा लिया न सको कारण हो प्राचार्य सिद्धे भो विद्यालय में गत वर्ष सामिक विषय को शिक्षक पद रिक्त थी साथ गठन नद्यालय का अन् क्रियाकलाप में समेत प्रभाव पारे विद्यालय जानकारी अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ ए माओवादीसँग एकता हुनै नसक्ने नेकपा माओवादीका उपाध्यक्ष सिपी गजरेलको दावीप्रति तपाईँ के भन्नुहुन्छ ए छुट्टिएकोसँग के एकता हुनु त बी एकताको विकल्प छैन र सी नाटक मञ्चन मात्रै हो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए छुट्टिएकोसँग के एकता हुनु त भन्नेमा त्रिचालिस बी एकताको विकल्प छैन भन्नेमा तेत्तिस र सी नाटक मञ्चन मात्रै भन्नेमा चौबिस मत तपाई अब लागि धन्य भो लागिमति नभई सरकारले घोषणा गरेको मङ्गसिर चार गते संविधान सभाको दोस्रो निर्वाचन होला ए सरकारमै भर पर्छ बी विरोधी दललाई मनाउनु पर्छ र सी समय नै कुर्नु पर्ला नि अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेशलएल पोल टाइप गरी, लागे को उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वैंतालीस पचपन पठाउन सकूने अर्पण जन को मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन अभिषेक काठमाडौँ मुगलिन दमोली पोखरा नानगढ प्रासे बुटल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस विदेशका समाचार सिरियामा सरकारले विद्रोही विरूद्ध रासायनिक हतियार प्रयोग गरेको प्रश्न भएपछि अमेरिकाले सिरियाले विद्रोहीलाई प्रत्यक्ष रूपमा सैन्य सहयोग दिने घोषणा गरेको छ इसअघि अमेरिका का राष्ट्रपति बाराक ओबामा का सुरक्षा सलाहकार बेन रोडर्सले ने सीरिया में रासायनिक हथियार को उपयोग को खुले पबमा विद्रोही सहयोग मनासा में पोगे को को थी रोडर्स ने अंतरराष्ट्रीय संचार मध्य जानकारी दिए विवरण बने खुला तर न्यूयॉर्क टाइम्स को अनलाइन संस्करण असार अमेरिका सीरियाली विद्रोही कई हथियार गोलाबारुद रटीटैंक जो हथियार उपलब्ध कराने सकने बताइए एट खेल समाचार प्रथम राष्ट्रीय विद्यालय खेलकुद जुनियर चैंपियनशिप आजदि काठमांडू में मा शुरू मंत्री परिषद का अध्यक्ष खेले राज रेग्मी विशेष कार्यक्रम का बीच प्रतियोगिता को उदघाटन करतरब प्रतिभावान खिलाड़ी पहचान करने उद्देश्य का साथ पैलपटक विद्यालय खेलकूद प्रतियोगिता आयोजना हो राष्ट्रीय खेलकूद परिषद विद्यालय खेलकूद विस बोर्ड को निजी विद्यालय संस्था प्याप्सन एन प्यापन तथा उच्च मध्यमिक विद्यालय संस्था हिसान ने आयोजना तेह्र खेल समावेश छन् प्रतियोगितामा विभिन्न क्षेत्र र जिल्लाका विद्यालय सहभागी छन् बुधबार अनौपचारिक रूपमा सञ्चालित प्रतियोगितामा एथलेटिक्स क्रिकेट र कबडीका खेल भने सम्पन्न भइसकेका छन् चार गतिसम्म चल्ने मन्त्री परिषदका अध्यक्ष पहिलो पटक राष्ट्रका नाममा सम्बोधन निर्वाचन सफल बनाउन सबैमा आग्रह सरकारले चुनावको मिति घोषणा गरेकोमा उच्च स्तरीय राजनैतिक समितिद्वारा स्वागत विरोधी दलहरूसँग वार्ता गर्ने चुनाव केन्द्रित कार्यक्रम अगाडि बढाउन माओवादीद्वारा समिति गठन 81 <laughs> प्रतिशत अङ्क ल्याएर एसएलसीमा फेल भएका चितवनका देवेश अधिकारी अन्तत परीक्षामा उत्तीर्ण विद्यालय व्यवस्थापन समिति नहुँदा पनि एसएलसीलाई केही असर गरेको वृन्द्र आदर्श उच्च माविको सीरियाली विद्र प्रत्यक्ष रूप में शनि स एक दिन अमेरिका को घोषणा सीरिया में रासायनिक हथियार को, को प्रथम राष्ट्रीय विद्यालय खेलकूद जुनियर चैंपियनशिप आज अबस्त आजदी का सा टिन एटिच्यूड मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदीकन पांच विषय में मत्र एसएलसी प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंग एकाडमी खैरहनी चार पर्ष हिमालयन बैंक को माथि अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार दुई हजार नसत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै विगत सत्र वर्षदेखि प्लस टू कक्षा सञ्चालन गरी आफ्नो विषय गर्न सफल यस इन्टरनेसनल कलेज वर्षामा कक्षा एघारको विज्ञान र व्यवस्थापन विषयमा भर्ना खुलेको बेहोरा सहर जानकारी गराउँदछौँ प्रवेश असार सात बजे सम्पर्क इन्टरनेसनल कलेज खैरनी चार पर्सा फोन नम्बर शून्य छपन्न पाँच बयासी पाँच सय एक मोबाइल नम्बर अन्ठानब्बे चार पचास सत्तालिस सात सय बयासी एक सय